नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत केमेरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र म लिएर आइपुगेका छौं यो संग्रहभित्र संग्रहित एउटा कथा हामी आजको कार्यक्रममा वाचन गर्छौ संग यो संग्रह गएको वर्ष दुई हजार एकात्तर मंगिरमा प्रकाशित भएको पुस्तक हो यसभित्र वहाँका केही कथाहरू संग्रहित छन् जसमध्ये आजको कार्यक्रममा हामीले वाचन गर्ने निरूपा प्रसुनको कथाको शीर्षक छ एक हरफ जिन्दगी मेरो पद डिजिएमको सहायक डिजिएमको क्याबिन अगाडि मेरो क्याबिन पर्थ्यो नचाहेर पनि आँखा ठोकिन्थ्यो डिजिएमलाई इम्प्रेस बनाउनु थियो केही दिनमै हामी एकअर्कामा खुल्ने भइसकेका थियौँ पर्खेर सँगै खाजा खाने बानी लगायौँ अफिसमा कुरा गर्ने कुरा भएन हामी दुवैजना उकुस मुकुस हतार हु। हुन्थ्यो हु। एकअर्काको विस्तृत कुरा बुझ्न हामीलाई अफिसको देखभेटले मात्र नपुग्ने भयो बाहिर भेट्न थाल्यौँ प्रत्येक भेटमा म डिजिएमलाई केही न केही लगिदिन्थेँ डिजिएम भारी भारी कृतज्ञता प्रकट गर्थ्यो डिजिएमको सबै कुरा मलाई रमाइलो लाग्थ्यो ऊ प्रत्येक भेटमा आफ्नो छोरा श्रीमतीको कुरा सुनाउनु बिर्सदैन थियो यदि बिर्सिहाल्यो भने पनि म नै सम्झाइदिन्थेँ छोरा दस वर्षको भयो त्यसलाई एसएलसी एस पछि यहाँ राख्ने होइन त्यो आफै यहाँ बस्दैन अहिले ऊ रातिको खाना खाँदैन पिज्जा बर्गर चाहिन्छ चा। म पिरकामा बसेर बात खान्छु उसलाई डाइनिङ टेबलमै बस्नुपर्छ जन्मदिनमा केक काट्नुपर्छ क्रिसमस डे मनाउँछ नेपाली गीत बुझ्दैन अङ्ग्रेजी गीत गाउँदै हिँड्छ बिजिएमको छोरो यस्तो छ श्रीमती श्रीमती हप्तामा तीन दिन बात खान्छन् आइतबार बुधबार र शनिबार मात्रै अरू उन बाँकीबार उनको व्रत हुन्छ उन उनी यस्ती छन् यो कुरा प्रायः सधैँ सुनाइरहन्छ मलाई दिक्क लाग्दैन मैले जागिर सुरु गरेको दुई महिना पुगेको दिन हामी अर्थात डिजिएम र म चिनिया रेस्टुरमा थियौँ अफिस अफ भइसकेको थियो अब चेतन मनले तिमीलाई तिमीले मलाई मन पराउँछौ भन्न सक्दैनौ डिजिएमको अप्रत्याशित कुराले छक्क परे चेतन मनले नै मन परेको हो नि आफ्नो कामलाई पनि मन नपराएर भएर मन परेरै जागिर खाएकी हौ फेरि यो के भनिरहेको म बुझ्दिनँ के कुरा म छक्क परेर सोध्छु तिमी बुझीबुझी पनि नबुझी नै गर्छौ होइन सर मैले बुझेँ छैन तिम्रो बिए गर्ने उमेर भयो मेरो उमेर भए पनि नभए पनि के को चासो पऱ्यो होला यिनलाई किन र सर म सोध्छु हामी बिचको कुरा कसैलाई पनि थाहा हुँदैन के कुरा अझै बुझिनँ मैले धेरै नक्कल नपार मसँग मलाई नखरा मन पर्दैन अझै बुझेकी छैन मैले मलाई नखरा शब्दले भने कन्चेरीको रौँ तातेर आउँछ बुझ के बुझ्दैनौ तिमी एक मस्त तरुण युवती तिम्रो मनमा के छ म बुझ्छु अहो यो त अति नै भयो दुई चार दिनसङ्गत के गरेकी थिएँ मैले नभनेको कुरा पनि बुझ्थेँ के कुरा बुझ्नुभयो र त्यस्तो हामी बिचको कुरा अन्त बाहिर जाँदैन मलाई पनि रहर छ तिमीलाई त झन् दुबईको रहर एउटै भएपछि केही फरक पर्दैन बल्ल बुझेँ मैले आफूलाई के सम्झिनु भयो मैले सोधेँ रुखो बोलेँ मेरो यो उद्देश्य थिएन उफ बिजिएमले यस्तो भन्ला भने शङ्का पनि गरिनँ तिमीले सिधेन भने पनि तिम्रो अवचेतन मनले मलाई चाहिरहेको छ म बुझ्छु तपाईँले गलत बुझ्नुभएछ सर मेरो बुझाइ गलत छैन तिमी आफूलाई पनि जोक्याउँदैछौ न डराउ म कसैलाई भन्दिनँ मलाई थाहा छ तिमी पनि कसैलाई भन्ने छैनौ हामी शत प्रतिशत सुरक्षित हुनेछौ कस्तो मूर्ख रहेछ कहीँ नपाएर तेइस वर्षको युवती र सन्ताउन्न वर्षको बुढोको पनि रहर उस्तै हुन्छ त हुन्छ र त भन्यो होला मेरो इच्छा नभएर के भएर भनि त सक्यो मैले बल्ल थाहा पाएँ डिजिएमहरूले युवतीहरूलाई नै एसिस्टेन्ट किन बनाउँदा रहेछन् एसिस्टेन्टसँग पनि यसरी होइन मैले त्यस्तो के भनेर संसारमा हुने कुरा नै हो सबैलाई चाहिने कुरा ठिकै छ चा। तिमी चाहन्छौ भने म तिमीसँग बिहे गर्न सक्छु डिजिएमलाई भन्ने शब्द मैले केही पनि पाइनँ चुपचाप बसेँ हाम्रो सम्बन्धको अन्तिम बिन्दु यो थिएन म यति भनेर हिँडेँ संसारकी राम्री केटी संसारकी धनी केटी तिमी होइनौ संसारकी बुद्धिमान केटी पनि तिमी होइनौ म ढोकाबाट बाहिरिएपछि पनि डिजिएम एक्लै एक्लै के के भन्दै थियो मैले सुनिनँ नचिनेका मान्छे बरू कति भलाद्मी र सध्ये हुन्छन् जिन्जानको मान्छेको भर नहुँदो रहेछ कोठामा आएँ मलाई असाध्यै नराम्रो लाग्यो आखिर किन पुरुषहरू आइमैलाई छुन मात्रै चाहन्छन् सँगै सुत्न मात्रै चाहन्छन् आखिर किन उनीहरूको एकतर्फी प्रयासले त यो सम्भव नै छैन यति हुँदाहुँदै पनि आइमैहरूले आजसम्म उनीहरूलाई साथ दिँदै आएका छन् त्यसैले त कति सजिलै मलाई भन्यो नि घरमा स्वास्नी भइभकन पनि मसँग बिहे गर्छु भनेर यो सब आइमैहरूकै उपस्थ हो नि मेरो फोन फ्रेन्ड साथी सन्दीप कुमार साके सुरु सुरुमा मैले उसलाई भेट्न धेरै कर गरेँ मानेन अहिले ऊ कर गरिरहन्छ तपाईँले मलाई जसरी पनि भेट्नुपर्छ थुप्रै पटक कपालमा लगाएको जेल र बढी गई गइसक्यो उसको कुरा सुन्दा मलाई ला लाग्छ भगवान्ले गफेको खातिर उसलाई धरतीमा जन्म दिएका हुन् तपाईँ मेरो अन्तिम सत्य हो कहिलेकाहीँ अलिक बढी नै गफ दिन्छ देख्दै नदेखेको मान्छेमाथि त्यति उधार हुनु स्वाभाविक थिएन कोही कोही अनुभव मात्रै गर्न जान्लान् कोही कोही लेख्न मात्रै जान्लान् त्यस्तै सन्दीप कुमारलाई बोल्न मात्रै आउँछ कहिले ढङ्ग पुऱ्याएर बोल्छ कहिले बेढङ्ग मलाई ठमेल जानु थियो सन्दीप कुमार पनि ठमेलमै बस्छु भन्थ्यो साँझ छ बजे म ठमेल बिच चोकमा पुगेँ फोन गरेँ उसलाई ऊ तत्कालै हाजिर भयो प्रत्यक्ष भेटघाट हाम्रो पहिलो थियो चिन्न गाह्रो परेन फेसबुकमा देखिसकेकी थिएँ मान्छे हेन्सम नै रहेछ फोटोमा जस्तै राम्रो थियो आवाजमा जुन माधुर्य थियो शरीर बनोट पनि त्यस्तै जो कोहीलाई लोभ्याउँछ लो उसलाई फर्की फर्की हेर्छन् होला बाटो हिँड्ने केटीहरू हामी उबसेको घरमा पुग्यौँ घरको बर्याङ धरराको तिर्सना मेटाउने खालको रहेछ साघुरा ससाना खुट्टेलाई एकैचोटि दुईवटा खुट्टा उभ्याउन मुस्किल म उसको हात समाएर उक्लेँ अन्दाजै अन्दाजमा कोठामा छिर्यौँ बत्ती थिएन पुरै अँध्यारो पनि भइसकेको थिएन उसको जस्तो यस्तो कोठा देखेकी थिइनँ मैले त्रिभुज आकारको पनि होइन दस कक्षामा राखेको ज्यामितिमा हुने बिस एक्काइस जस्तो आकारको थियो उसको कोठा सामान सही ठाउँमा थिएनन् कुर्ची टेबल र खाट कोठाको मध्यभागमा ऊ हत्तपत्त टेलिभिजनको कार्टुन खोल्दै थियो मेरा लुगा कति धेरै छन् हेर्नुहोस् त म अलिअल्म लिन्छु ऊ सुत्ने खाटको खुट्टामा लुगा झुन्डाउने ह्याङ्गर चाहिँ खाली थियो त्यहाँ पहेँलो रङको विनचाम्प पो झुन्डाइएको थियो कसैले विदेशबाट लिए उपहार लिएर दिएको हुनसक्छ यतातिर देखेकी छैन यति राम्रो विनचाम्प एकदमै सुन्दर छ ऊ चिसो लिन जान्छु भन्दै थियो पर्दैन भने खाएर आएकी थिए ऊंटरनेट प्रदायक का अफिस में काम करने हो नई तार तार थे उसने लैपटप खोलते बनो यह नया लैपटप हो हिजो भर्खर अफिश मैंने बधाई छैंक्स म चिया बनाकर लाई बस्ते हाई कह चूलो मैं सोधे मथि माँ मसको पच्ची लगे माथि तो माथी नहींच तला घर को सभी को कोठा पूजा कोठाला भुजा कोठा, कोठा बना को रहे सानों चिट्टिक परिक एकजना मट्ने कोठा थी सफा थे उसको कोठा र बांशा देखता लग्दी भर्खर ठूल हुश आए उस हतार में झ्याडोका लगानने बिर्स और झालडोका ये सब पात कसिंगर पस भाड़ा प्राए चोखा थे खाली प्रेसर कुकर बंद गैस में बसालं कोठा को ढोका अगाड़ी एटा नील ड्रम थी तो आकाश को पानी जमे भर लिउ झेऊ भी लगे थियो प्राचीन दस्तावेज जस्ते जतनसंगे ड्रमक छेव में सेतो गंजी इंटाली चेपिक उठा गंजी देखा उस मेर हो, हो। कि घरबेटी अंकल को आफ्नो रकाको पनि चिन्दैन त तिमी मैले सोधेँ होइन गन्जी त सबैको उस्तै उस्तै हुन्छ कि अङ्कलको पनि यस्तै छ सन्दीप कुमार हातमा गन्जी लिएर ओर्लियो म पछि लागेँ हामी चिया खाना गएका होइनौँ माथि हो त बस्दै गर्नु म पकार लिएर आउँछु पर्दैन अब म जान्छु पनि सात बज्न लागिसक्यो घडी हेर्दै भने हो त सात बजिसकेछ केटी मान्छे उसले पनि घडी हेर्दै भन्यो गेट बाहिर निस्क्यौँ ठमेलको रौनकतालाई उभिएरै हेरिरहन मन लागेको थियो उसले कोठा जानुपर्ने कुरा सम्झाइदियो हामी हिँड्यौँ ट्याक्सीमा जानु होला है मलाई सन्तोष मिल्नेछ अलिकति त सेवा गर्ने मौका दिनुहोस् फेरि मेरो पाहुनालाई दुःख हुनेछ हिँड्दा उसको कुरा गराएको भाँतीले हाँसो उठ्छ मलाई न हाँसेजै गरेर भनिदिन्छु होइन मलाई यस्तै साँझ र रातको बिचमै नसाध्यै मनपर्छ कसैले देख्यो भने के बनान हामीलाई केही भन्दैनन् पहिले तिमी कोसँग हिँडिरहेका छौ त्यसमा भर पर्छ हुन त हो अब तपाईँलाई नचिन्ने मलाई चिन्ने मान्छेले त अवश्य नराम्रै भनि ठान्लान् क्यारे के केही पाउन केही लगानी त गर्नु पऱ्यो नि मैले अलिक ठुलै स्वरले भनिदिएँ यति राति यसरी तपाईँसँग हिँड्नु कम्ती लगानी हो त देख्नेहरूले राम्रो भन्दैनन् मैले भनेँ तिमी फर्कन सक्छौ अर्को कुरा मैले पुऱ्याइदिनु भनेकै पनि छैनौ तपाईँलाई एक्लै छोड्न मनै मान्दैन त्यसपछि हामी चुपचाप हिँड्यौँ एक हात जतिको फरक दुरीमा थियौँ हामी हिड़ा हिड़ने नौ को अब कोठ आईपुग पांच मिनट हिड़न पर्थ्य मैं उस म घर पुग्न सको तिमी फर्क हमी तीर आगे टैक्स रोक्य शुभरात्रि मैंने गुड नाइट ऊ टैक्स छिर् भेटे हम गफका को सिलसिला झनई बागलि भेट्भंद में उसम एक परिवर्तन आय थोली सदाई नैराश्य असंतुष्टि ते खाली देश देश टाउ को दुखाइंथ बहकिन्यहाव नहीं भ अब न बहक छोड़ो देश को छाड़े दाना दाना दाना दाना दाना दाना मैं मैनेजमेंट में मटर्स करें लोकसभाको रिजल्ट निस्कियो पहिलो नम्बरमा नाम निकालेँ निजामती जागिरे बाएँ त्यसपछि म दुईवटा कोठा छोडेर फ्ल्याटमा बस्न थाले, मेरो फ्ल्याटमा चारवटा कोठा छन् अगाडिको सानो बगैँचाले घरलाई जानु उज्जील ल्याएको थियो कम्पाउन्ड पनि फराकिलो छ भाडा मिलाएरै दिएका छन् भाइ काठमाडौँ भन्दै थियो आयो उसले एसएलसीभन्दा माथि पढ्न सकेन कति सम्झाउँदा पनि लागेन उसलाई पढ्न एकदमै अल्छी लाग्छ स्कुल जान भनेपछि मरे जस्तै हुने ऊ भन्थ्यो पढ्नुभन्दा त बरु हलोजोतरै खान्छु बुबा जिस्काइदिनुहुन्थ्यो हलोको जमाना गइसक्यो बाबु तँलाई ट्र्याक्टर नै किनिदिउँला त्यसपछि बुबाले आमाको गाली निश्चित रूपमा खानुहुन्थ्यो मेरो दैनिकीमा परिवर्तन आयो ब्यान बिहान उठीदेखि साँझ ननिदायसम्मका गतिविधिमा फेरबताल भए परिवर्तन गर्छु अब म पैसा कमाउने भएँ भनेर योजना बनाएर परिवर्तित भएकी थिइनँ काठमाडौँमा भाइको केही काम थिएन सजिलो त मलाई भएकै थिएन बिहान हतार हतार खाना बनाओ अफिस आऊ हतार हतार आऊ भाइ दिनभर घर बस्थ्यो बिहानका भाँडा पनि माझ्दैन थियो मै आएर भाँडा खाना बनाउँथेँ ऊ खान्थ्यो मात्र बरु पहिले घरमा आउँदा भान्साको काममा कति सहयोग गर्थ्यो तरकारी केलाउने पानी लिएरै दिने गर्थ्यो अहिले त झन् उसको कामै छैन र पनि ओराको सिङको पर सार्दैन पछि मैले यो सब गर्न छाडेँ घरको सबै काम मैले उसलाई सुम्पिदिएँ सासुले बुहारीलाई जस्तै गरेर होइन अलिक फरक तरिकाले बिहान उठना साथ अफिस हो रफि कईदीएं रात नपरी घर पसिं अ नगर सुख भो जहां पेट को सवाल थी इस घर को सब काम भाई सहालना मैं आनंद भाग पैले तो हमारा आप काठम्डू में पटक्क रहे प्रशस्या साँच्चैकै नाता पर्ने हुन् कि होइनन् कुनी हामीलाई त राम्रोसँग थाहा पनि छैन के के सानो लगाउँदै आउँछन् सरकारी कर्मचारी भन्ने बित्तिकै मान्छेको दिमागले के, दिमाग के सोच्दो रहेछ भने सरुवा बढुवा जागिर लगाइनेदेखि चुर डाकालाई जेलबाट छुट्याइदिने सबै काम गर्न सक्छन् कस्तो भ्रम पाल्दो रहेछन् साध्य छैन भनेर यहाँ मलाई झोलाका झोला फलफुल बोकेर भेट्न आउँछन् म शाकाहारी भन्ने कसरी थाहा पाएको नि होइन भने खसेकै टाउको टक्राउँथे कि माछा खान माछा मारेर दिने होइन जाल नै बनाउन सिकाउनुपर्छ भन्ने मान्यताको सन्दीप कुमार पहिलो पल्ट सब नया नया तरिका ऊ अपना थे दोसोंपल्ट मई प्रक्रिया को आस उन्थे तर ऊ मौन बस्थ्य अज मटे सुरू कर अजी प्राणी हो रहे लोभी मैं तो साँच मेरे पैलो अनुभूति जब रेस्टुरेंट ओर्ल्द ठाई न पाई संदेव कुमार ने ओठ हल्कासंग टोको वरपर को मानक को ख्याल भाई ऊ छुट्ट खोज्ते थे मैं उस अंगालो में कसें ऊ चुमनरत भो बरिया को कुड़किल में थी ते साज अर्क साँच अर्क स्टेप में उक्लिग हमी अनठा बन हमी पर्याप्त हितैशी बनौं सन्दीप कुमारलाई डिबी परेको छ ऊ अमेरिका ई मनाउँदैमा व्यस्त छ सधैँको सा। साँझ मसँग बिताउने रहर जाहेर गरे पनि म शनिबार र शुक्रबार मात्रै उसलाई साथ दिन सक्थेँ पार्टी भनेको रक्सी खाने बाहना भनेर डाक्टर गौतमले भने जस्तै हाम्रो भेटघाट भनेको चुम्बन खाने बहाना भन्न थाल्यो उसले यो निकटतालाई के साइन दियो कुनै मैले त रहर र परिपूर्ति ठानेकी थिएँ पहिले सन्दीप कुमारलाई साथ दिन अलिकति पिइदिन्थेँ आज पहिलोपटक आफ्नै मनबाट पिउन लाग्दैछु सन्दीप कुमार त पहिल्यैबाट जड्या हो अब त म पनि थप्पिएँ ऊ जस्तै गरी पिउन उसलाई आनन्दै भएको होला अमेरिका समेेरिका जान्न उसलाई रक्सीले छोइसकेको थियो हामी घर हिँड्यौँ बाइक मैले नै चलाएँ उसलाई पछाडि राखेर बाइक स्टार्ट गर्न लाग्दा सन्दीप कुमारले आफै चलाउँछु भनेर खूब जिद्दी गरेर आइरहन् ऊ आफ्नो शरीर त धान्न सकिरहेको थिएन अझ बाइक चलाउँछु भनेर हिम्मत गर्छ बल्ल तल्ल फकाएँ मैले बिहे गर्न बाँकी छ अहिले मर्न मन छैन भनेर घर पुग्दा रातिको साढे बजिसकेको थियो कोठामा पुऱ्याइदिएँ ऊ के के भन्दै थियो सुन्या नसुन्या गरेर ढोका लगाइदिएँ म आफ्नो कोठामा आएँ नुहाएँ अनि सुते आ, आ, मोहे पढाइ पनि छैन काम पनि छैन किन भाइ काठमाडौँ बसिरहेको मलाई दिक्क लाग्न थालेको छ अचेल अफिस जाँदा पनि कम्प्युटर अगाडि देख्छु फर्काँदा पनि त्यही कम्प्युटर अगाडि देख्छु दिनभरिमा के के चाहिँ गरिबस्छ होला यो पेटो कस्तो बलियो आँखा होला यसको पट्यार पनि नलाग्ने रहेछ कहिलेकाहीँ त आँखालाई पनि आराम गर्न मनलाग्दो हो नि आँखालाई पटक्कै फुर्स दिँदैन अब घर जानु पऱ्यो भन्छ जाने दिन कहिले पनि आएन यो जुनीमा आउँदैन कि सधैँ कम्प्युटरलाई हेरेर त चल्दैन होला भाइ जिन्दगी म सोध्छु अब त आतमा मेरो यसै बितिसक्यो बाँकी जीवन पनि यसै बिताइदिन्छु कविता जस्तो कुरा गर्छ मलाई पटक्कै मन पर्दैन उसको यो दर्शन मैले भाइकै भलाइका लागि भनेकी हुँ घरमा काम नगरेरै पनि खान पुग्छ यहाँ दुनियाले दिदीको भाँडा माजेर बस्यो भन्नुभन्दा म आफ्नो काम गर्न सक्छु पहिले पनि गरे हौ क्यारे नियतीले भाइलाई भाँडा मजाएर राखी सबैले भन्छन् कसैले भन्दैनन् काठमाडौँको महँगीमा पनि नियतीले भाइलाई बसी बसी पालेकी छ भनेर म चाहन्छु भाइ अब घर गए जाति हुने थियो म कोठामा चिर्ना साथ भाइ रोयो मैले मेरो मेसो पाउन सकिनँ के भयो अब भाइलाई बरबराउन थाल्यो उ त आफन्तले मात्र मन दुखाउँदैनन् मेरो झारपातले पनि दुखाइदिन्छन् मलाई कुन झारपातले के गर्यो फेरि अरू को हुनु घरबेटी त्यत्तिकै पनि गाली गरिरहन्छ घर अगाडि सफा गरी गर भन्छ घरि घर पछाडि सफा गर भन्छ घरि कहाँ घरि कहाँ दिन, दिन एकछिन फुर्स छैन आफ्नो उल्टो गाली खानुपर्छ घरबेटी बाँकी स्वास्नीलाई केही मतलब हुँदैन बिहानै निस्किन्छन् राति कति बजे घरभित्रिन्छ अत्तोपत्तो हुँदैन हामीलाई कहाँ जान्छन् के गर्छिन् हाम्रो मतलबको विषय पनि थिएन बुढो मलाई स्वासिला जस्तै प्यारो गर्छ भाइलाई देखिसहन्न यसको रहस्य म बुझ्दिनँ बुझेर पनि म बुझे चाहिँ गर्दिनँ क्यारे फिस् हाँसिदियो मक्ख पर्छ एक हप्तालाई एकपटकको हाँसोले काम चलाउँछ चा। बित्थामा भाइलाई किन टोकसो गर्छ यो बुढो मलाई भने भयो नि के चित्त बुझेन उसलाई पैसा तिरेर बस्नु छ नानाभाती सुन्नुपर्छ मेरा अघि केही भन्दैन उसले भाइको अगाडि खुब सिम्म बन्दो रहेछ भाइलाई सुख त कहाँ छ र बिहानै उठ हतार हतार खाना बनाऊ मलाई खुवाऊ मैले त अचेल आफै पस्केर खाना पनि छोडिसकेँ पाडामा ज कपडा धोऊ कपडामा आइरन लगाऊ कठै बिचरा भाइ अच त्यसमाथि घरबेटीको छुट्टै टोकस हो बेकारमा मै पनि भाइलाई गाली गरिरहन्छु मैं यो घर में बस्ने थी आमा आिमी यही घर में बस मैं आं जान आजसम म सरें घर सर्ना एकदम झंझट लग फिर मैं तो यहां जस्त मि फ्लैट पाने मुस्किल पानी भी शांत ओहो म यह ठा छोड़ सको सुविधा अंत नहोला डर ने भी मरे कि हुन त मैले भाइलाई कि नै हो भाइ घर गएँ मेरो म मेरो अफिस नजिकै एउटा कोठा खोजेर बस्छु भनेर पैसा पनि बचत हुने भाइ घर जान पटक्कै मान्दैन जागिर खाए त दिनभर घर बस्नु पर्थेन घरबेटीको कचकच छुन्नु पर्थेन बुपीले कविता लेखे जस्तो कविता लेख्छन् केर्छन् भने चाहिँ भाइ जागिर गर्छ छोड्छ कुनै काममा स्थिर नै छैन नसिकेको भन्ने केही नै छैन कति भन्नु लेउ जम्मा गर्नु भने खोलाको ढुङ्गाले पनि नगुडिकन स्थिर हुनुपर्छ श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक एक अरफ जिन्दगी हो हामीले निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मबाट यो कथा वाचन गरिरहेका छौ यो कथा आदिमै हामीले रोकेका छौं यसको बाँकी अंश लिएर केही बेरमा उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रोति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रोति सम्वेगमा आज हामी निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मभित्र संग्रहित कथा एक अरब जिन्दगीको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश वाचन बा सुनौ म घर आउँदा भाइ घरमा रहेनछ कहीँ गएको होला भने ठाने रात पऱ्यो फोन गर्न लागेकी थिएँ पहिले कम्प्युटर खोलेँ कम्प्युटरमा मेसेज लेखेको रहेछ म घर हिँडेँ अब अत्ति गरेँ घरबेटीको म मा माथिको आक्रोश झन्झनमाथि पुग्यो म बाहिर निस्कँदा पनि आँखा तर्छन् बाहिरबाट कोठामा आउँदा घन्टौँसम्म पनि गेट खोलिदिँदैनन् हामी खानै नपाउनेका सन्तान त ता होइनौ नि भुसिया कुकुरलाई जस्तो गर्छ के बस्नु अहिलेसम्म कसरी यस घरमा बसें, त्यो व्यथा मलाई नै थाहा छ ज्यादातीको पनि हद हुन्छ भाइले मलाई सम्बोधन गरेको मेसेज थियो तर सबै बेहोरा घरबेटीप्रति वितृष्ण आक्रोश मैले पुरै पढिनँ मतलब पढ्न सकिनँ मलाई एकदमै शून्य लाग्यो मैले भाइलाई घर जाऊ त भनेकै थिएँ तर यसरी मलाई भाइको माया लागेर आयो ऊ भन्थ्यो मेरो पनि दिन आउँछ ढिलो छाँडो मात्र हो कहिल्यै आएन उसले खोजेको उसको दिन खै कहिले आउला र अब भाइका पनि अनेक इच्छा हुँदा हुन् मैले कहिल्यै सोधिनँ हुन त कहिले सिनेमा हेर्न घुम्न पैसा त दिन्थेँ सोध्थेँ के ल्याइदिउँ भनेर ऊ पढ्दैन भन्थ्यो रहर थियो होला पैसा छैन भन्दैमा रहरले टुसा नहाल्ने त होइन होला भाइको चौपट्टा माया लागेर आयो पछिल्लो समयमा जागिर खान्छु खोजिदिनु मन थियो मलाई रत्तिभर बार भरोसा थिएन जागिर खाला भनेर एकदमै सेन्सिटिभ छ कसैले केही भनेको सहनै सक्दैन जागिर खाने प्रकृतिकै छैन मैले भने पनि कतिचोटि खाएकै होस् अझ पुगेन होइन अब त साँच्चै छोडिदिनँ भनेको थियो म भाइसँग एकदमै कम बोल्थेँ बोल्न पनि पैसा खर्च गर्नुपर्ला चाहिँ गरिदिन्थेँ आफन्त कहाँ जाँदा उसले ममाथि गरेको गुनासो पनि सुनेकी थिएँ आफ्ना साथीभाइसँग चाहिँ मसँग बोल्नुपर्दा सुनको अन्डा पार्नभन्दा बढी गर्नुहुन्छ यी कुरा सुनेर कुनै परिवर्तन ल्याउन जरुरी ठानिनँ मेरो सानैदेखि स्वभाव हो घरका मान्छेसँग कम बोल्ने भाइसँग बोल्दिन भनेर चाहिँ नबोलेको होइन बिस्तारै भाइको न्यास्रो हट्दै गयो सन्दीप कुमार मसँग बस्थ्यो कहिलेकाहीँ हामी घरमै रक्सी लिएर पिउँथ्यौँ यसो गर्न मलाई त्यति राम्रो लाग्दैन यो कुनै बानी बसाल्नु पनि शानदार कुरा होइन मलाई आफू पिउनुभन्दा पनि अरूले पिएको हेर्न खुब मनपर्छ उस सुरुमा जहिले पनि नाइनास्ति गरिटोपल्थ्यो भरे त पिउँदा पिउँदै यति अन्तिम अवस्थामा आइपुग्थ्यो कि उसको कोठासम्म त उसलाई बल्ल बल्ल पुऱ्याइदिन्थ्यो एक पटक मलाई ऊ अर्कै लाग्यो बिछट्टै राम्रो उसको नरम ओठको तिर्सना लाग्यो उसको कडा शरीरबाट छोइन मन लाग्यो जे जे लाग्यो पनि त्यो बेला ऊ बेहोस थियो मैले केही गरिनँ आफ्नो कोठामा चुपचाप आएकी थिएँ रक्सीले छोडिसकेको थियो सन्दीव कुमारको व्यवसी रूपको जादु त्यो मोहक्ताले तानिरह्यो म उठेँ मुक्तोएँ राति लगाएरै सुतेको लुगामा उसको डोका ढकटक गर्न पुगेँ आँखा मिच्दै डोका उर्यो कति राम्रो देखेको थियलाई डोकाबाट छिर्नासाथ मख पारिदिएँ उसले मसँग आँखा सिधा जुदाउन सकेन लाजमारी चाहिँ गर्यो म फिस्छ हाँस्दै ऊ भर्खर सुतिरहेको ओछ्यानमा गएर बसेँ बस्ने ठाउँ पनि थिएँ म त कहिले पनि अरूको ओछ्यानमा बस्ने थिइनँ मन लाग्थेन खै आज के भयो खुट्टा खुट्टा चढाएर बसेँ ऊ न त उसले कागती पानी ल्यायो मैले एकै सासमा गिलासभरिको कागती पानी पिइदिएँ खालि गिलास टेबलमा राखिदियो मेरो छेउमा आएर बस्यो नछोइकन बस्यो म टाँसिन पुगेँ भनिहालेँ नि ऊ आठौँ आश्चर्यको छ अघि म टाँसेकै थिएँ उसँग अहिले ऊ टाँस्यो मसँग दुरी कति पनि बाँकी रहेन निमेशभरमै मलाई निर्भस्त्र बनाइदियो लाजले पानी पानी भए म उसकै शरीरसँग टाँसेर लाज छोपेँ लाज छोप्ने अरू विकल्प थिएनन् मसँग कुनै आइडिया पनि थिएन उस सम्हालेर उठ्यो नुहायो पनि कपमा कफी लिएर मलाई उठायो मलाई उठ्नै मन लागेन उठ्नै नसक्ने भएका एक महिनाको थकाई सबै एकैपटक लागे जस्तो भयो थकाइ पनि मिठो लाग्दै थियो यति बेलादेखि हामी बीच नयाँ सङ्कोच सिर्जना भयो नयाँ बानीको बानी बसाल्यौँ हामीले अब त पूर्ण परिपक्व आइमै मान्छे आफैलाई लाग्न थालेको थियो अरूले भनोस् कि नभनोस् मैले आमा बुवालाई काठमाडौँ बस्न आउन पटक पटक कर गरे पनि आउनु भएन उहाँहरू छोरीको खानु हुँदैन भन्ने पुरातनवादी हुनुहुन्छ जति बुझाए पनि बुझ्नुहुन्न लागि परेर बुझाएकी पनि छैन मैले अरूको विचारमा किन हस्तक्षेप गर्नु जसलाई जसरी बाँच्न मन लाग्छ त्यसरी बाँच्नुपर्छ काठमाडौँमा बस्नु छैन एकपटक भोगेको कुरा भयो मोह हुन्छ भोग्दै नभोगेको कुराप्रति के आसक्ति यहाँ भाइ भए पनि आउनुहुन्थेन पक्कै आउनुहुन्थ्यो मलाई थाहा छ भाइ बुहारीलाई पनि बोलाएकै थिएँ भाइले तरकारी खेती गरेको छ अरे छोड्न मिल्दैन भन्थ्यो भाइ बारीमा एक दिन गएन भने आलुको पात ठुस्किन्छ अरे रायो रुन थाल्छ अरे तनियाँको पातले खबर पठाउँछ अरे भइगयो नि त यस्तो भनी भने किन ट्रेजिडी पारिदिनु कर गरिनँ मैले बुहारीले काठमाडौँ घुम्ने कुरा बिहे गरेकै साल गरेकी थिइन् भाइले ल्याइदिएन बुहारी एक्लै आएनन् सन्दीप कुमारको बुबा आमा र बहिनी अमेरिका गएँ सन्दीप कुमार गएन मैले कहिले नजाऊ भनेकी थिएन बस पनि भनेकी थिएन उसले कोठा छोड्यो जागिर छोड्यो पढ्न पनि छोड्यो अमेरिका जाने धुनमा हामीसँगै घुम्यौँ रमायौँ अब मलाई छाडेर जान सकेन वरिपरिका सबैले नसम्झाएका होइनन् अमेरिका र नियति उसले नियतिलाई आफ्नो मेरुदण्ड सम्झ्यो मैले उसलाई खाना बस्न दिएकी छु उसले मलाई प्रेमिका ठान्छ सके स्वास्नी नै ठान्छ होला मैले के सोचेकी छु तँ मलाई थाहा छ मैले त उसबारे केही सोचेकै छैन सोचिरहनुपर्ने जरुरी पनि देख्दिनँ ऊ मन साथी हो बस सन्दीप कुमार केटा मान्छे भएर पनि कुशल गृणीले जस्तै भान्साको काम सम्हाल्न जानेको छ रेस्टुराँको जस्तै मिठो मिठो परिकार एकैछिनमा बनाउँछ तर ऊ भान्सामा पस्यो भने भान्सालाई चिन्न मुस्किल पर्छ जति मिठो पकाउँछ त्यत्तिकै फोहोर बनाउन खप्पिस मलाई सफा सुग्गर चाहिन्छ ऊ चा। एकदमै लथालिङ्ग र भताबुङ्ग बनाइदिन्छ सन्दीप कुमारलाई सफा गर्न आउँदैन लागे बेला का मन लागेको बेलामा उसको सर्टको टाँक आफ्नै हातले खोलेर उसको छातीमा टाउको राख्नेसम्म भइसकेको छु उसको सेतो छातीभरिका काला रङहरू अनि कडा पाखुरा मलाई असाध्यै मनपर्छ सन्दीप कुमार के देखेर यति लिप्त भएको मसँग कस्तो तृष्णा हो यो उसको यो उसको आसक्ति हो कि आकर्षण ऊ त मलाई भेट्नु अघिदेखि नै मन पराउँथ्यो म पत्याउँदिनँ थिएँ उसको कुरा ती कुरा दोहोऱ्याएर कहिल्यै सोधिनँ उसले पनि भनेकै छैन उसको अपराम्पार अर्को कुरो उसको ओठ पनि हो कमलको पत्र जस्तै नरम छ भने रातो लिपस्टिक लगाए जस्तै रातो छ एकदमै मिठो पनि छ वठ कहिले कहाँ उसलाई कुनै अंग्रेजी हिरोहरूको नाम लिएर जिस्काउँछु ऊ मक्ख पर्नुको साठो रिसाउँछ उसलाई अरूसँग दाँजिनु राम्रो लाग्दैन रे सन्दीप कुमारको यो सिद्धान्त मलाई पनि मनपर्छ सधैँ कुमार हुँदा मलाई यो फ्ल्याट पूर्ण लाग्थ्यो ऊ रमाइलो मान्छे थियो मैले जे भने पनि मान्थ्यो मैले बोलिने पनि खर्च गर्नु पर्थेन कति कुरा मेरो आँखाको इसारालाई नै बुझ्थ्यो उस सङ्कालो पनि थिएन एकदमै शीत स्वभावको मान्छे अमेरिका जान्न बरू मेरो घरमा भात पकाएर भाँडा माझेर बस्छु भन्थ्यो मैले उसको निर्णयमा कुनै दखल दिइनँ जब मेरी सानी भदैनी र बुहारी काठमाडौँ हेर्न भनेर म कहाँ आएँ उसले अचानक अमेरिका जाने कुरा गर्यो मैले नजाऊ भनेर कर गरिनँ उसले मलाई पनि जाऊ भनेर असाध्यै जिद्दी गरेको थियो मैले पटक्कै मानिनँ मलाई विदेश मोह छँदै छैन नेपाल जतिको सुन्दर अर्को राष्ट्र हुनै सक्दैन ऊ गयो अमेरिका ऊ देखलाग्दो मान्छे पहिले जान्न भन्थ्यो फेरि अचानक किन गएको होला अब त उसका आमा पनि खुसी भएका होलान् मलाई यता मलाई भने उसको सम्झनामा चौपट्ट छ फेरि पनि मेरो उसँग कुनै गुनासो छैन बिना प्रयोजन म बिदामा बसे, दुई दिन बित्दा नबित्दै मलाई पट्टार लागेर आयो बेरोजगारी दिन बिताइरहेको छु जस्तो भइरह्यो बिहान नौ बजीदेखि साँझ पाँच बजीसम्म बारदलीमा बिताएँ मान्छेहरू सबै हतारमा के भेटाउँहरू हतारको प्रतिस्पर्धा गरिरहेका छन् म मेलोमै सो पाउँदिनँ यादै नगरेको कुरा आज देखेँ प्रायः मोटरबाइकवालाहरू आफ्नो मोटरबाइकै रङको टी सर्ट ज्याकेट लगाएका राम्रो देखिएको चरका केटीहरूले कति छोटा छोटा लगाउन थाले हेरिसाध्यै छैन उत्तराधुनिक जमाना भनेको यही होला स्कुलका किशोरीहरू देख्दा आफूलाई तिनीहरू बिच राखेर रा कल्पना गर्न थाले पर्दामा सिनेमा हेरे चाहिँ गरेर ती किशोरीहरूबिच आफूलाई राख्न भ्याएँ उनीहरू बिच म पटक्कै सुहाइन तिनीहरूले स्वीकारेनन् मलाई तिनीहरूले मलाई जिस्काउन थाले तिनीहरूसँग मिसेन भ्या कि म उल्टो रातो पिरो भएर अलग्गिएँ र अन्तत म एक्लै भएँ अहो कति छिटो बद्लिएको जमाना पनि मान्छेले चाहे जस्तो वातावरण सिर्जना गरिदिँदैन प्रकृतिले पनि अफिसको लिनैपर्ने विधा पनि पुरा कटाउन सकिनँ मैले अफिस जान थाले मेरो निजी ब्रह्माण्ड उल्टियो दशा हो दशा बाजा बजाएर आउँदैन भन्थे सत्य रहेछ दशा अनेकन रूप धारण गरेर भित्र हुँदो रहेछ चुपचाप थाई नदी मलाई त्यो दिन पिकनिक जाने रहर नै थिएन अघिल्ला साल जाने ठाउँ लग्ने सामानहरूको निर्णय आफैले गरेको थिएँ यसपालि मलाई पटक्कै रहर लागेको होइन कर मात्रै सबैले भन्ने ठाउँ थियो तपाईँले पिकनिक जाने भनेपछि आफन्तको बिह छोडेर भए पनि गयौँ हामी यसपालि हामीले भन्दा तपाईँ जान्न भनेर सुख पाउनुहुन्छ कुरा सत्य थियो मलाई लाज लाग्नुपर्ने हो जान्न भन्न तैपनि मनै नलागेपछि जान्न त भनेकै थिएन स्कुल कलेज पिकनिक जाने दुर्घटना में पड़े मृत्यु वर्षेनी सुंद आए थे तिर थालू समय दुर्घटना में पड़ते इस दुर्घटना में पड़िए लेखराम चौलागा को दुर्घटनास्थलमें मृत्यु हो दुर्गति हो कहीं सोची अर बांचनसम सफल भैया में खुशी थे सब मेरे नया जीवन लूल दिए बधाई दें मैने एकदम दुखी थी आफै धारा दुःख निम्त्याउने खालकी म थिएन दुर्घटनाका लागि धाकी पनि थिएन किन आफै आयो कुनै पनि कुराले खुसी र सुखानुभूति दिँदैन मलाई जबकि पहिले पहिले ससानो कुराले पनि म चङ्गा चाहिँ उडिरहेकी हुन्थेँ अब त लाग्छ आकाशमा उडिरहेकी चङ्गा रोपी म भुइँमा खसेँ भुइँको छु घाम पानी सिप किरा फट्याङ्ग्रा इत्यादिले मलाई तहस नहस पारिसकेँ अब म कहिले पनि आकाशमा उड्न सक्दिनँ बादलसँग लुकामारी खेल्न पनि सक्दिनँ केही गर्न सक्दिनँ म त्यो दिन पनि थियो आकाशले मलाई आलिङ्गन गरेको थियो जुन तारा मिलेर मेरो लक्ष्य मेरो गन्तव्यलाई प्रदीप्त पारिदिएका थिए मेरो अलौकिक एक भविष्यमा एकाएक औँसी किन बित्रियो एउटै आकाश एउटै धरतीको मैले किन थरी थरीकै नीति भोग्नु परेको होला त्यस दिन गाडीले धान्न सक्ने भन्दा बढी मान्छे थिएनन् ड्राइभरले रक्सी पनि खाएको थिएन ड्राइभर हामी कोही कसैसँग रिसाएको पनि थिएन सब ठिकै थियो बाटो राम्रै थियो फर्कने बेला एकैछिन पानी परेको थियो त्यो पर्ने पानीको उद्देश्य नै हाम्रो गाडी जिप्लाउनु थियो अर्थात् बाटो चिपलो बनाएर गाडीलाई पल्टाइदिनु थियो त्यस उपरान्त नियति खड्का ओछ्यानको ओछ्यान पर्न यही योजना थियो दुर्घटना गराउन सफल पछाडिका अदृश्य शक्तिहरूको मलाई घर ल्याए अब कोही पनि मसँग मन फुकाएर कुरा गर्दैन कुन कुराले मेरो मन नदुख्ला भनेर तौली तौली बोल्छन् सबैजना दुर्घटना हुनुभन्दा पहिले पनि कहिले लागेको थिएन म संसारकी खुसी मान्छे हो मसँग सत्वक छ भनेर आनन्दको सास कहिल्यै फेरि आज किन यस्तो लाग्दैन कि म ओछ्यानको ओछ्यान थिइनँ भने म नै संसारको एकमात्र भाग्यमानी व्यक्ति ठरिन्थ्यो होला मलाई कुनै कुराको दुःखेसो हुन्थेन म पूर्ण सन्तुष्टिको जीवन बिताइरहेकी हुन्थेँ सानोतिनो उल्झनले अल्झाउने थिएन मलाई मान्छेको प्रकृति नै होला जे छैन त्यसको पछि लाग्ने नभएको कुराको मोहमा अल्झिने असन्तुष्ट प्राणी जब सम्भव नै नहुने कुराको कामना गरिबसेको छु जीवनलाई अझ बढी दुखाएर एउटाले भन्थ्यो मन भनेको गिलासभित्रको पानी जस्तै हो जे घोल्यो त्यहीको स्वाद आउँछ कागती हाल्यो अमिलो खुर्सानी हाल्यो पिरो बेसार हाल्यो तितो नुन हाल्यो नुनिलो त्यस्तै ते चिनी हाल्यो भने गुलियो हुन्छ गुलियो धेरैलाई मनपर्छ तिमी पनि मनमा चिनी राख खुर्सानी होइन अरूलाई भन्न सजिलो छ पानी नै पिरो छ भने कसको के लाग्छ आफूसँग भएको आफ्नो मन नै सबैभन्दा बढी नजिकको साथी रहेछ मेरो साथी भनेकै यही मेरो मन हो आफ्नो मन आफैसँग छ बेकार किन बेचैन हुनु पनि लाग्छ यो कुराले म ढुक्क हुनुपर्ने हो भइन मन र म उस्तै उस्तै कहिले मन रुन्छ म सम्झाइ गर्छु कहिले म आफै डाको छोडेर रुन्छु मनले सकिन सकि सम्झाइ गर्छ यसरी बाँचिरहेकी छु म बुढेसकालसम्म यी मान्छेहरू कसरी बाँचे होलान् म त अहिले नै थाकिसकेँ एकदमै बहादुर हुनुपर्दो रहेछ बाँच्नका लागि एक अनुच्छेद जिन्दगीभित्र लाखौँ हरफ अप्ठ्याराहरू ऐना में हेद्द अनुहार वही थी चमक हरािक एवटील भे पुरुष हरदम जल्दी तो उवती खल्ती में के यो सत्य हो कि जल्ब पुरुष को मत्र पेवा हो र म पनि अस्वस्थ शरीर लिएरै जलिरही छु यति हो कि मेरो खल्तीमा कोही युवक छैनन् परिस्थितिले पल पलमा प्रभाव पार्दो रहेछ नबोलेको चुलोमा धुवाँले भरिएजै भएकी छु म कसिने गरी अँगालो भए पुग्थ्यो पुरुष जस्तो सुके होस् दुर्घटना हुँदैमा हो म मुर्कटा त भएकी छैन सिङ्गो मान्छे सबै कुरा उही उस्तै छ मसँग त्यही मुटु छ त्यही अनुहार छ त्यही बोली छ जागिरी मेरो त्यही छ जन्मलाई प्रमोसन समेत गराइदिए जीवन उही छ दिनरातहरू उही छन् केवल मेरो शरीर नै त अस्वस्थ भएको हो नि हाड र मासु मात्रैलाई मन त मेरो उही उस्तै छ मलाई सहयोग गर्ने एउटा केटो छ यो केटोले बुहारीसँग मस्की मस्की कुरा गरेको पटक्कै मन पर्दैन सडकबाट उठाएर ल्याएँ त्यसलाई खान नपाएर सुकेनास भएको थियो बुहारीलाई साथी हुन्छ भनेर ल्याइदिएको थिएँ हेर्दा हेर्दै तन्नेरीरी भयो राम्रो पनि छ मोरु पहिलेको सुकेनास मोरा सम्झन्छु मनबाट माया लागेर आएको थियो मैलो च्यातिएको सर्ट चरचर्ती फुटेका खुट्टा जाडोमा थरथर काम्दै थियो छालैभरि कालो मोसो थियो म अफिसबाट फर्काइदिए थिएँ जान्छौ मेरो घर भनेकी मात्र के थिएँ पछि लागिहाल्यो घर अगाड़ी चलने गाड़ी में ड्राइवर संगे को सीट में राखर पठाईदी थी मं दुखी जस्तो सुक विकल्प भी रोज्दो अभी मैला आपको आंखा गाड़ी हे रहूं भू उटेर कता कता आजकल तो झंड घर पो जा म अरूको घर थियो भने त्यसरी त्यो सडकमा मान्छे नौटङ्की हो कि ब्रह्माण्डहरूले नौटङ्की देखाउँछ म केही बुझ्दिनँ म फेरि कल्पना गर्न थाल्छु सपना देख्न थाल्छु नयाँ सपना देख्नु नयाँ कल्पना गर्नु मेरो लागि सहज छैन मेरो सपना मेरो कल्पनामा पनि बार काँडेतार लाग्छ एउटा निश्चित परिवेशमा पुगेपछि म आफै हतार हतार फरक हुन्छु त्यो क्षण सधैँको जस्तो हुने थियो एउटा सुखद अनुभूति कुनै तलमाथि आश्चर्य अनौठो भएकै थिएन त्यसको केही दिनपछि नै त दुर्घटनामा परे म कहिलेकाहीँ अनौठो अनुभूति र शरीरमा केही असहज जस्तो भएको थियो मैले ध्यानै दिएन त्यो पनि दुर्घटनाकै प्रतिफल सम्झिरहेको थिएँ महिनावारी रोकिँदा पनि ठाने धेरै रगत बग्यो नभएर रोकियो होला भन्ने भयो मलाई वाकवाकी वाक लाग्दा पनि कमजोरीले हो भन्ने बुहारीले मलाई थाहै थिएन मेरो गर्वमा बच्चा हुर्कँदैछ भन्ने असाधारण किसिमले पेट ठुलो दोपो यस कुरामा मलाई केही दिन पिरलोमा पार्यो के गर्ने के नगर्ने हर्सना विस्मातको स्थितिमा रहे केही दिनपछि नै म पुनः दुर्घटनामा नपरेकी नियति बने सन्दीप कुमारले मलाई पुरानै नियति फर्काइदिएको लाग्यो म ससानो कुरामा पनि मक्ख पर्ने भइसकेकी थिएँ अद्भुत हुँदो एक श्वास्नी मानिस र एक पुरुष बीचको सम्बन्ध सम्बन्ध केवल एक क्षण एक पल एक समयका लागि हो जहाँ जसरी सम्बन्ध बन्यो त्यसरी नै त्यो सम्बन्ध बिलिनुहुन्छ अर्थात् सम्बन्धको सुरु भए चाहिँ अन्त्य हुनु जरुरी छ फेरि पनि कति सम्बन्ध यस्ता पनि हुँदो रहेछन् त्यो नभए पनि सयौँ वर्षसँगै भए चाहिँ कहिले पनि कहिले भए पनि दिक्क नलाग्ने सम्बन्ध युगौँ युग भइरहस् लाग्ने कहिलेकाहीँ मान्छेले जस्तो चाह्यो त्यस्तै वातावरण सृजना गरिदिन्छ प्रकृतिले भने मेरो संसार जरो पेटको बच्चा नै मला हो मलाई कहिले पनि आफू एक्लै छु भन्ने ख्याल नै हुँदैन म नानाथरी कुरा गर्छु उसँग यो पनि त मेरो कुरा तन्मय भएर सुन्छ जे लाग्छ खै किन हो सन्दीप कुमारलाई बढी सम्झिरहेको थिएँ जब फुर्सद हुन्छ तब कसैको सम्झना हुँदो रहेछ अनि त्यही सम्झना न्यास्रोमा परिणत हुँदो रहेछ पेटभित्रको मेरो बच्चाको आकृति सन्दीप कुमारकै जस्तो होला भन्ने तर बच्चा मैले जस्तो होस् भन्ने कामना छ जुन राम्रो बच्चा देख्यो त्यस्तै होस् भन्ने लाग्ने यो पेटमा बच्चा छ भने थाहा पाएदेखि अनौठो अनौठो अनुभूतिमा पौडिएँ म धेरैजसो दिन त अद्भुत किसिमका हुन्छन् कल्पनाभन्दा बाहिरको सामान्य मान्छेको परिकल्पनाभन्दा बिल्कुलै अलग र नयाँ परिवेश छ मेरो कहिलेकाहीँ दिन उजाड पनि उदास पनि भए मिथ्यामा मेरी आमाको भन्दा एकाएक अनौठो रूप देख्दै थिएँ म मेरो खुसीमा म के खुसी हुने मेरो आमा मेरो यो खुसीमा खुसी भन्नु भएन मलाई ननीको लागि पनि केही भनिन एकाएक आमा मसँग रिसाउन थाल्नुभयो आफ्नो इज्जत खानदानको कुरा गर्नुभयो संस्कार संस्कृतिको कुरा सुनाउनु भयो नैतिक पाठ पढाउन थाल्नुभयो उहिले पढेको कुरा दोहोऱ्याउँदै हुनुहुन्थ्यो आमा भदैनी ठुली हुन्छ भन्ने कुरा पटक पटक सुनाउन थाल्नुभयो जुन कुरा मैले आँखै अगाडि देखिरहेको थिएँ त्यही कुरा आमा मलाई सुनाउनु लागि पर्नुभएको थियो लौ हामीलाई त मान्छे गरेन उरे त्यो हुर्कँदै कि भदैनीको त ख्याल राखिदिनु पर्थ्यो तिनको मनमा कस्तो अवसर पर्ला पर्छ अहिलेसम्म त थाहा पाएका छैनन् अरूले भोलि थाहा पाएपछि के भन्लान् अनुहार देखाउनु लायक हुने छैन हाम्रो अस्पष्ट रुपमा आमा मेरो तु तुहाउने कुरा गर्नुहुन्थ्यो बदेनीले थाहा थापाई भने के हुन्छ पर्खनु हुन थियो मलाई मेरो पेटभित्रको बच्चा र बदेनीबीच के सम्बन्ध थियो कुनै आमा खाली होस् मैले के भनिनँ अन्जानमै भएको कुरा थियो मैले पनि जानी जानी गरेकी थिएन मान्छेलाई जे सही लाग्छ त्यही भन्छ जति जसको माया लाग्छ त्यति नै गर्ने हो अब बिहेनगरी बच्चा जन्माउने लोग्ने छोरी उनलाई कुसंस्कारको धरोहर लाग्छ भने मैले के भनेर सम्झाउने हुँदा हुँदा मेरो खुसीमा पनि आमाले आफ्नो बेजेती देख्न थाल्नुभएको थियो मेरो गतिमा उहाँ आफ्नै नातिनी इज्जत र खानदानको अगति देख्न थाल्नुभयो अन्तत निस्के चुपचाप बसे सबै कसैले केही भनेनन् सबैले मगाएको ठुलो ठुलो हेरिरहे यति निर्दय पनि हुन सक्छन् कसैका बाउ हुन सक्छन् दुर्घटनाबाट भर्खरै उत्रेकी हिँड्न पनि राम्रोसम्म नसक्दै कि छोरी तेमाती छोरी घर निस्क चुच्चा पेरी रहे कुंड कथा आओ छक्क दुख्य दुखाई मेरे पेट में उर्क रखे बच्चा भाग मूल्यवान थे घर पर निस्क थे कह जाने निश्चित थे अफिश के घाव सचो उंजल बिदा दी थो बिदा सकिए कुछ तो मेरे शरीर भी रामस रिकवर पाए थे एकतिर आफ्नो सन्तानभन्दा प्यारो ठुलो र बहुमूल्य हुँदो रहेछ बाबुआमाका लागि इज्जत प्रतिष्ठा र संस्कार अर्कोतिर इज्जत प्रतिष्ठा र संस्कारभन्दा प्यारो ठूलो र बहुमूल्य हुँदो रहेछ आमाका लागि आफ्नो सन्तान काठमाडौँ आएँ भन्ने बित्तिकै भाडाको घर पनि पाइँदैन आपत विपदमा आफन्त आफ्ना जस्तै हुँदैनन् मैले एउटै साथीलाई सम्झेँ ऊ मलाई लिन आएँ मेरो हालत देखेर ऊ भावुक बने उसको म दिन जति बसेँ कुनै झन्झट नदेखाए एकदमै खुसी मनै राखेँ मलाई म फेरि काठमाडौँमा फ्ल्याट लिएर एक्लै बस्न थालेँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथा कथाकार निरूपा प्रसुनको एक अरफ जिन्दगी शीर्षकको कथा हो हामीले यसलाई निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मबाट वाचन गरेका हौं आजको श्रुति सम्वेगमा हामीले यही एउटा कथा वाचन गर्यौँ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला एसएचआरयुटीआई श्रुति हाम्रो इमेल ठेगाना हो अर्को साता अर्को कुनै गद्द्य लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा फेरि हाम्रो भेटघाट हुने नै छ तबसम्मको लागि प्राविधिक साथी दिनेश निरोला र म अछुत कुमिरी बिदा चाहन्छौ नमस्कार शुभरात्रि